विप्लब माओवादीको महाधिवेशन आउँदो फागुन पहिलो साता हुने जनसत्ता पुनर्गठनमा पुगेका नेपाल आइपुगे मानव दश गजामा अन्तर्देशीय मानव साङ्गो <सथी> <सथी> <सथी> चीनमा मानिसको टाउको प्रत्यारोपण गर्ने तयारी हङकङमा चीन विरोधी अभियानकर्ताले बहुमत बहु ल्याउने संकेत र दुई पटक च्याम्पियन बनेका नदाल युएस ओपन टेनिस प्रतियोगिताको चौथो चरणबाटैनब्बे दशमलव दुई मेघार्जमाणसो तीन बजेको विप्लव नेतृत्वको नेकपा माओवादीले आउँदो फागुन पहिलो साता आठौं राष्ट्रिय महादिवेसन गर्ने निर्णय गरेको छ आज काठमाण्डमा आयोजित पत्रकार सम्मेलनमा फागुन एक गतेदेखि सात गतेसम्म राष्ट्रिय महाधिवेशन गर्न जानकारी दिएको छ विप्लव माओवादीका प्रवक्ता खड़ग बहादुर विश्वकर्मा प्रकाण्डले फागुन एक गते, गते, गते जनयुद्ध दिवसको दिन खुल्ला मंचमा महाधिवेशन उद्घाटन गर्ने र बन्द सत्र रोल्पाको थेवाङमा गर्ने जानकारी दिनुभएको छ रहेको उदम थ महाधिवेशन को, को तैयारी स्वरूप महिना महीनासम गांव नगर को सम्मेलन रूस महा जिम्मेलन सकने विप्लब माओवादी जना भदौ एघार गि चौदह गति सम्पे पार्टी को केन्द्रीय समिति को पूर्ण बैठक लेन को मिति निश्चित हो बैठक में संघर्ष का विभिन्न कार्यक्रम में प्रवक्ता प्रबक्ता बिकले अब जनसत्ता पुनर्गठनमा तीव्रता दिने बताउनु भएको छ साथै जनजीविका मुद्दा अघि सारेर भदौ बीस गतिदेखि पच्चीस गतिसम्म पहिलो चरणको संघर्षका कार्यक्रम गर्ने उनले बताउनु भएको छ विप्लव माओवादीले दाल चामल तेल चिनी तरकारी फलफूल दुध र मासुमा पचास प्रतिशत मूल्य घटाउन सरकारसँग माग गरेको छ आफ्नो माग सहितको ज्ञापन सरकारलाई भदौ बाइस गति बुझाउने निर्णय धव अठाइस गते देशव्यापी मसाल जुलुस र असोज पाँच गते आपूर्ति मन्त्रालय घेराउ गर्ने कार्यक्रम तय गरिएको छ संघर्षका कार्यक्रम अन्तर्गत असोज पच्चीस गतेदेखि देशव्यापी एक घण्टा विहान नौदेखि दश बजेसम्म चक्काजाम गर्ने र दश तिहारपछि कार्तिक अठाइस गतेदेखि नेपाल बन्द गर्ने विप्लव माओवादीले जनाएको छ अमेरिकी नागरिक सँगै चन्द्रमा पुगेका बज अलड्रिन अहिले नेपालमा हुनुहुन्छ नेपाल, नेपाल यात्रा शुरू भएदेखि नै जानकारी आफ्नो ट्विटर एकाउट मार्फत दिएका अलड्रीन नेपालको स्वागतमा प्रभावित हुनुभएको नेपाल आए लगत्तै भएको स्वागतले आफू निकै उत्साहित भएको भन्दै उहाँले ट्वीट गर्नु भएको छ यस्तै पत्र पत्रिका तथा आम संचार माध्यमहरूमा आफ्नो नेपाल भ्रमणका बारेको खबरले पनि उहाँ प्रभावित हुनुभएको छ सतासी वर्षीय अल्ड्रिनको नेतृत्वमा छ सदस्य टोली बिहान नेपाल आइपुगेको हो पाँच दिनसम्म नेपालमा रहदा अल्ड्रिनले अन्तरिक्ष यात्राको अनुभव र अभियान बारे जानकारी गराउनुहुनेछ अमा बेलहा बेलाह सीतागंज पुगेर एभर रेस्ट साइन्स सेन्टरको अवलोकन गर्ने कार्यक्रम रहेको छ सड़चालिस वर्ष अघि सन् उन्नाइस सय उनासत्तरीमा अल्ड्रीन सहित निल आर्म इष्टको नेतृत्वमा नाचाको टोली अलपो एघार अन्तरिष्ठ यान मार्फत चन्द्रमामा पुगेको थियो पहिलो पटक चन्द्रमा पुग्ने तीन यात्री मध्ये निल आर्म निधन भइसकेको छ मानव बेचबिखन विरूद्धको राष्ट्रिय दिवस दुई हजार त्रिहत्तरको अवसरमा अन्तर्देशीय मानव सांगलो प्रदर्शन गरिएको छ एउटै लक्ष्य एउटै सार मानव बेचबिखन अन्त्य हाम्रो साझा सरोकार भन्ने नाराका साथ नेपाल भारत सीमा क्षेत्र जमुना हवको दशगजामा मानव बेचबिखन विरूद्ध अन्तर्देशीय इस... मानव सांगलो प्रदर्शन गरिएको हो मानव बेचबिखन विरूद्धको जिल्ला समन्वय समिति बाँकीका संयोजक तथा प्रमुख अधिकारी राबी लाल पन्थको अध्यक्षतामा आयोजनामा भएको कार्यक्रममा दुवै मुलुकका सरकारी अधिकारी नागरिक समाजका अगुवा संचारकर्मी विद्यार्थी शिक्षक लगायतको सहभागिता रहेको थियो जमुनाह दशगजामा नै सो कार्यक्रम गर्नको मुख्य उद्देश्य नेपाल र भारतका नागरिक समाज सुरक्षा निकाय तथा शिक्षक विध्यार्थीका बीच सहकारीको भावना बढ़ाउने र मानव तस्करी रोक्नको लागि आफ्नो क्षेत्रबाट सघाउ पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बाँकेका प्रमुख अधिकारी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 जंगली विकले प्रश्न उठाएपछि सभामुखले हस्तक्षेप गर्नु परेको छ व्यवस्थापिका सांसदको आज बसेको बैठकमा शून्य समयमा बोल्ने क्रममा एमालेका सांसद हर्क बोल राईले आठ जना प्रहरी र नाबालकको हत्या गर्ने टीकापुर हत्याकाण्डका अभियुक्तलाई उन्मुक्ति दिन सरकार लागेको भन्दै आपत्ति जनाएका थिए उनले जघन्य अपराधका अभियुक्तलाई उन्मुक्ति होइन हदेसम्मको सजाय हुनुपर्ने मांग गरेपछि कैलालीकै सांसद चौधरीले नियमापत्ति गरे उनले अदालतमा विचाराधीन विषयमा कसैलाई जघन्य अपराधी भनेर अधिकार कसले दियो भन्दै प्रश्न समेत गर्नुभयो उनले सांसद राईको भनाई सांसदको रेकर्डबाट हटाउन माग गरेपछि सभामुख उनसरी घट्यो घर्तीले यो विषयमा आफ्नो ध्यानकर्षण भएको बताउन भएको छ लगती उठेका एमाले सांसद चुडामडी विक जंगलीले चौधरीको नियमापत्ति संसदको कुन नियमावलीको कुन धारा अन्तर्गतको हो भन्ने प्रश्नमेत गरेका छन् यो विषयलाई तन्काउन आग्रह गर्दै सभामुखले उनलाई बस्न आग्रह गरेपछि साम्य भएको थियो खबरमा अब देश बाहिरका दे खबर मानव अंग प्रत्यारोपण अन्तर्गत आँखा मृगौला लगायतका अंग प्रत्यारोपण गरिनु सामान्य विषय हो तर चीनले मानव शरीरको मुख्य हिस्सा अर्थात टाउको नै प्रत्यारोपण गर्ने तयारी गरेको छ चिकित्सा विज्ञानमा यसलाई निकै महत्वाकांक्षी मानिएको छ यसअघि अमेरिकामा बाँदरको शिर अर्को बाँदरमा प्रत्यारोपण गरिएको थियो सन् उन्नाइस सय सत्रमा भएको सो प्रत्यारोपणको केही दिनमै बाँदरको मृत्यु भएको थियो चीनमा आगामी वर्षको शुरूआतमा मानव शिर प्रत्यारोपण गर्ने योजनाका साथ तयारी भइरहेको अधिकारीहरूको भनाइरहेको छ सबै सामान्य भएमा एक रोशी युवकको शिर अर्को शरीरमा प्रत्यारोपण हुनेछ मानव शिर प्रत्यारोपणको यो नै पहिलो घटना पनि हुनेछ रूसका एकतीस वर्षीय कम्प्युटर वैज्ञानिक भेलोरी इस्पी रिडोनोले आफ्नो शिर स्वैच्छक रूपमा दान दिने घोषणा गरेका छन् उनी मास पेश दुर्विकास रोगका विरामी समेत हुन उनको शरीरको अन्य भागको समिश्चित विकास अवरूद्ध छ भने शिर सामान्य अवस्थामै रहेको छ हंगकङमा आइतबार सम्पन्न विधायन परिषदको चुनावमा चीन विरोधी अभियानकर्ताहरूको नयाँ पीढ़ीले विजय हासिल गरेको प्रारम्भिक नतिजाले देखाएको छ यसमा सन् दुई हजार चौधको प्रजातान्त्रिक विशाल प्रदर्शनका युवा नेता नाथान पनि रहेका छन् हंकङमा पहिलो पटक प्रदर्शनकारी युवा नेता वास्तविक शक्तिमा उदाएको यो पहिलो पटक हो तर इलेक्ट्रो इलेक्ट्रोरल प्रणालीका कारण बेजिङ समर्थित नेताले बहुमत सीटमा जित्ने देखिएको छ पुनः प्रजातन्त्र बहालीका बहाली लागि सन् दुई हजार चौधमा भएको आन्दोलन यता पहिलो पटक हङकङमा चुनाव भएको हो चुनावले त्यहाँको कार्यकारी प्रमुख निर्वाचित गरेर पनि चीनले वर्तमान कार्यकारी प्रमुखलाई नै कायम राख्ने वा त्यसको विकल्प चुन्ने भन्ने चाहिँ टुङ्गो गर्न बेजिङसँग कस्तो सम्बन्ध राख्ने भन्ने मुद्दाका सात मुख्य राजनीतिक दलहरू निर्वाचनमा होमिएका छन् रफाइल नदाल यस वर्षको यूएस ओपन टेनिस प्रतियोगिताको चौथो चरणबाटै बाहिरिएका छन् अमेरिकामा जारी वर्षको चौथो तथा अन्तिम ग्राण्ड इस्लाम टेनिस प्रतियोगितामा नदाललाई फ्रान्सका सुकास पालीले हराएका हुन् उपाधिका दावेदार एवं चौध पटकका ग्राण्ड इस्लाम विजेता नदाल विरूद्धको खेल पच्चीसौं वरियताका फ्रेन्च खेलाड़ी पावलीले छ एक दुई छ छ चार तीन छ र सात छ ले जितेका थिए करियरको अहिलेसम्मकै ठूलो जीत सहित पाए पाउली टर फाइनलमा पुगेका हुन् पालीले अब आफ्नै राष्ट्रका खेल मोन फिल्डसँग खेल्नेछन् क्वार्टर फाइनलमा साई प्रसका मार्कस सा बगदादलाई हराउँदै मोन फिल्ड अन्तिम आठमा पुगेका हुन्सो तीन बजेको युनिटी खबर सकिने लागेको छ अन्तमा प्रमुखका शीर्षकहरू विप्लव माओवादीको अधिवेशन आउँदो फागुन पहिलो साता हुने जनसत्ता पुनर्गठनमा तीव्रता दिने निर्णय चन्द्रमा पुगेका ब्रज अल्डिन नेपाल आइपुगे मानव बेचबिखन विरूद्ध दश गजामा अन्तर्देशीय मानव सांगो प्रदर्शन चीनमा मानिसको टाउको प्रत्यारोपण गर्ने तयारी हङकङमा चीन विरोधी अभियानकर्ताले बहुमत ल्याउने संकेत र दुईपटक च्याम्पियन बनेका नदालुएस ओपन टेनिस प्रतियोगिताको चौथो चरणबाटै गर्नु कार्यक्रम